नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देश देशभरिका विभिन्न एडमिनिस्ट्रेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रोति सम्वेगमा प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्भको शुक्रबारको श्रृङ्खलामा हामीले गएको सातादेखि डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाट्योपन्यास अतृप्त गर्भाधानको वाचन सुन्दै आएका छौं डाक्टर कविताराम श्रेष्ठको औपचारिक नाम रामबहादुर श्रेष्ठ राम हो वहाँको जन्म विक्रम सम्मत दुई हजार चारमा ओखलडुङ्गा भएको थियो विज्ञान नाट्य उपन्यास अतृप्त गर्भाधानको पहिलो श्रृंखला हामीले गएको साता सुन्यौं आज हामी यसको दोस्रो श्रृंखला सुन्छौं विज्ञान नाट्योपन्यासभित्रको महिला आवाजको वाचन रुषा दाहालको हो अब अतृप्त गर्भाधानको दोस्रो श्रृङ्खला वाचन हुन्छ कोपिलाका हराएका आँखा चनाखा हुँदै आफ्नो वस्तुस्थितिको अध्ययन गर्न थाक्छन् आफू नाङ्गो भएको ज्ञात हुन साथ दिने खुम्चिन लाग्छन् र जताततै आफ्ना साना साना हातहरूले शरीरको नग्नता छोप्ने दुष्प्रयास गर्दछन् प्रयास तिमी यहाँ के गर्दैछौ मेरो दुर्दशा हेर्न तिमी कुन बेलादेखि यहाँ थियो प्रयासले एउटा परिधान तुरन्त टिप्दछ र कोपिलाका अगाडि फ्याँकी आफू गायब हुन्छ कोपिला यत्र हेर्दै डराउँदै लुगा लगाउँछन् असहाय भएर रुन लाग्छिन् प्रयास फर्कन्छ कोपिलाको रुवाईमा दारुणताको प्रबलता अरू बढ्छ प्रयास नजिकै जान्छ टाउको सुनसुन्छ माया लाग्दो हिसाबले कोपिला प्रयासलाई हेर्छिन् मानौ उनको सर्वस्व नै घुमेको छ मानौ अब कि रहेकी छैनन् मानौ जीवनको मुख्य आधार नै खलास भयो तिनी एक्कासी झनै तीव्र स्वरमा रोएर प्रयासलाई छाँद हाल्दछन् प्रयासको आँखामा आँसुटल पनि छ ऊ पनि असहाय देखिन्छ हामी यहाँ खेलका गोटी मात्र छौँ अर्काका मर्जीका पात्र छौँ हामी असहाय छौँ हाम्रा आस्था र मूल्यको कुनै महत्व छैन सायद हामीले परिस्थितिसँग सम्झौता गर्नै पर्ने हुन्छ मर्न पनि नसकिने रहेछ कोपिला माया लाग्दो हिसाबमा प्रयासको मुख ताक्छन् त्यसै बखत शान्तिदूतको प्रवेश हुन्छ भन्छ महामहिम उठ्नुहोस् अब हामी नगरसभा हुँदै नियन्त्रक महोदयको कक्षतिर जान्छौँ सहरको माझमा नगरसभा स्थल छ सभास्थलको चारैतिर अनौठा वास्तुकोलाले युक्त इमारतहरू भएका देखिन्छन् नगरवासीहरू हजारौंका संख्यामा जम्मा भएका हुन्छन् गुरुता गुरुत्वाकर्षणबाट सञ्चालित वाहनमा बसेर प्रयास कोपिला र शान्तिदूत त्यहाँ पुग्छन् भीडले जय जयकार मनाउँछ अनौठा मिठा संगीतका ध्वनि गुञ्जन लाग्छन् तर ती कस्ता नागरिक हुन् प्रयास र कोपिला दुवै जास्कन्छन् कुनै दन्तेकथाका राक्षस जस्ता सम्पूर्ण शरीर डढेका आँखा नाक मुख कान हात खुट्टा सबै विकृत भएका टेडा कुप्रा विरूपी अनुहारको नक्सा यतिसम्म बिग्रिएका कि कसैका अनुहारले पनि मानवच्योत भावभङ्गी वा मौन अभिव्यक्ति देला भनेर कल्पना गर्नै नसकिने कोपिला डराउँदै आत्तीय र आँखा प्रयास विस्मयपूर्वक शान्तिदूत शान्तिदूत अति भएछ अति के यी आणविक दुर्घटनाको प्रतिफल हुन् शान्तिदूत जाहेर छ महामय मानव वंशको दिन अवस्था यस्तै छ अझ यता हेर्नुहोस् मानव जीन र क्रोमोजमहरू विकृत भएर मान्छेका कोखबाट कस्ता सन्ततिहरूको जन्म हुँदैछ प्रयास र कोपिला छन्, त्यता हेर्छन् त्यतातिरबाट एक हुल केटाकेटीहरू नाच्दै र गाउँदै आउँदै हुन्छन् तर त्यस मानव स्वरूपका केटाकेटीहरू देखिँदैनन् अनेकन रूपका बचेराहरू देखिन्छन् उनीहरू डढेका वा बाङ्गा टिङ्गा देखिँदैनन् पुरै सग्ला सग्लै देखिन्छन् तर मान्छेको स्वरूपबाट टाढा पुगिसकेका कसैका सिङ उम्रेका कसैका भुच्छर कसैका शरीरमा कत्लै कत्ला छन् त कसैकामा भुत्लै बुत्ला कसैका ढाडमा काँडा उम्रेका छन् कसैका थुतुना चराका जस्ता चुच्चा भएका छन् कसैका टाउकामा सिउर उम्रेका छन् कसैका सुड बढेका छन् कसैका पखेटा उम्रेका छन् अनौठा अनौठा छन् कोही आधा मान्छे कोही आधा चरा कोही आधा किरा हेरेर हेरिन सक्नु देखिन्छन् कोपिलालाई भावन नचुछ हेर्न नसकेर उनी थुचुक्क बस्छन् बेला प्रयास बन्छ अति भएछ मान्छेहरूले विकासका नाममा आफूलाई कहाँसम्म पुर्याइसकेछन् नागरिकका तर्फबाट अभिनन्दन अति सुन्दर हाम्रो भविष्य अति सुन्दर हुनेछ हाम्रो हुने भोलि सुन्दर रहनेछ शान्तिदूत तिमी धन्य हुनेछौ तिम्रो प्रयत्नले मानव जातिको इतिहास कायम रहने भयो शान्तिदूत हाम्रा पूर्वजले किन समस्त शरीर ढाकेका कदे त्यहाँ विकृति त छैन निसन्देह छैन ढुक्क हुनुहोस् उहाँहरूका शरीर निष्कलङ्क छन् निर्मल छन् र पूर्ण छन् उसो हामी त्यो चा। सुन्दर शरीरको दर्शन गर्न चाहन्छौ महामहिम दया होस् हामीहरूलाई तपाईँहरूको सुन्दर शरीर देखाएर कृतार्थ गर्नुहोस् शान्ति भन्छ नागरिकगण धैर्य धारण गर्नुहोस् आज त्यो सम्भव छैन कृपया यस सभालाई यही विसर्जन गरौँ नागरिकहरूको ठुलो भिड छ कोपिला र प्रयास हेरिरहेका छन् नागरिकहरू आज बोल्दै जान्छन् शान्तिदूत हामी जुन आशाले आजसम्म बाँचेका छौं जुन स्वरूपले मानव जातिको स्वरूप पाउनेछ त्यो स्वरूप नहेरी कसरी चित्त बुझाउने कृपया हाम्रो अनुरोध अनुरूप कार्यान्वयन होस् प्रयास र कोपिला दुबेको स्थिति बलिको बोको जस्तै हुनु पुग्छ सहायतार्थ शान्तिदूतको अनुहारमा याचनामै दृष्टिले हेर्छन् दुवै अथाह दयनीय स्थितिमा देखिन्छन् शान्तिदूत भन्छन् कृपया बुझिदिनुहोस् हाम्रा अग्रजहरू आफ्नो शरीर देखाउने स्थितिमा हुनुहुन्न कस स्थितिको कुरा गर्दैनन् शारीरिक हिसाबले पूर्णत स्वस्थ छन् तर उहाँहरूसँग अर्को पुरातन रोग छ शान्तिदूतले रोक्न खोजे पनि नागरिकहरू आफ्ना पूर्वजका शरीर हेर्न चाहन्थे फेरि पनि नागरिकहरू आवाज उठाइरहन्छन् शान्तिदूत स्वस्थ शरीरमा कस्तो रोग हो त्यो के त्यो दुष्कर रोग हो कि त्यसबाट हामीले बस्नुपर्छ कि त्यो सरुवा रोग हो किन यस्ता रोगीलाई तपाईँहरूले हाम्रो युगमा ल्याउनु भयो शान्ति शान्त नागरिक शान्त यो कुनै सरुवा रोग होइन हामीले यस रोगबाट डराउनु पर्दैन यो पुरातन रोग हो र यसै समयका लागि मात्र यसले आफ्नो प्रभाव जनाउँछ यहाँ यो समयमा त्यो रोग प्रभाव छ उसो भए त्यो शरीर देखाउनमा के आपत्ति छ हामीलाई आपत्ति छैन तर त्यसै युगका हाम्रा महान पूर्वजहरूलाई त्यो रोगले ग्रस्त गर्नेछ एक्कासी कोपिला चिच्याउँछन् प्रयास कोपिलालाई सहारा दिन्छ <ízैं> प्रयास र कोपिलाको क्रियाकलापलाई पनि शान्तिदूतहरूले बुझ्न सकेका छैनन् कोपिला चिच्चाएको देखेर शान्तिदूत सोध्छ के भयो महान अग्रस कोपिला एउटा विचित्रको अनुहारलाई जुगुप्सापूर्ण अभिव्यक्ति साथ आउने आउँछिन् विचरो यो नागरिकको आँखा रहेनछ आँखाको ठाउँमा क्यामेराको लेन्स राखेको रहेछ नाक वाङै ओट नास्ति डढेको छाला रातो गिजामा सेता सेता निच्च परेका दाँत विरूप तर्साउने नजिकैबाट हेर्न आएको रहेछ विचरो कोपिला प्रयासको अँगालोभित्र लुक्दै विलख बन्दमा परेर रुन लाग्छिन शान्तिदूत स्थितिलाई बुझ्दछ उसले केही उच्च स्वरमा नागरिकलाई अनुहार अनुनय गर्छ कृपया आफ्नो मुकुण्ड लगाएर आउनुहोस् अथवा हाम्रा पूर्वजका दृष्टिबाट गायब हुनुहोस् हाम्रा पूर्वज हाम्रा यी वस्तुस्थिति देखेर आफूलाई थाम्न सकिरहनु भएको छैन कृपया मद्दत गर्नुहोस् नागरिकहरूमा अनुशासन देखिन्छ सबै भद्र पाराले आफ्नो अनुहारहरू लुकाउँदै त्यहाँबाट गायब हुन्छन् अनि शान्तिदूत बन्छ महान पूर्वज आजका मान्छे यथार्थसँग अभिमुख छन् मुकुण्डो लगाएर सुन्दर हुने डोङमा छैनन् तर साथसाथ साथ नागरिक समझदारी र मान्छेको मौलिक स्वरूपलाई बचाउनका लागि मुकुण्ड लगाउने ला ला विधान पनि हामीले रचेका छौँ हामी मुकुण्डो विशेष अवसर वा चाडपर्वमा मात्र लगाउँछौँ मुकुन लगाएका मानिसहरू अभाइपुग्छन् एकै क्षणमा सडकमा सुन्दर आकृतिहरू देखिन लाग्छन् प्रयास र कोपिला फेरि अचम्ममा पर्छन् एक्कासी दन्ते कथाका कुरूप राक्षसहरूको सहर पौराणिक कथाका देवदेवी र अप्सराहरूको सहरमा परिणत भएको छ तर एकै क्षणमा उनीहरूलाई लाग्छ यो दृश्य मान्छेको दुरावस्थाको एउटा व्यङ्ग्य मात्र हो प्रयास भन्छ भयो यो बिजोको प्रदर्शन नगर्नुहोस् हामीलाई थाहा छ यी सुन्दर मुखाकृतिभित्र कस्तो भयानक यथार्थ लुकेको छ यी दूत हामीलाई अन्यत्रै लानुहोस् जस्तै रूप विरूपका भए पनि ती सबै नागरिकहरूले प्रयास र कोपिलालाई आफ्नो पूर्वज मानेका छन् महान पूर्वजको अवस्थालाई देखेर नागरिकहरू चिन्तित देखिन्छन् नागरिकहरू भन्छन् हे शान्तिदूत हामीले बुझेका छौँ हाम्रा पूर्वजहरू हाम्रा विकृत आकृतिहरू देखेर तर्सिनु भएको छ उहाँहरूमा जुगुप्सा उत्पन्न भएको छ हामी कसरी उहाँलाई मद्दत गर्न सक्छौं हे नागरिकगण पूर्वज महोदयहरूमा हाम्रो विकृतिले विकर्षण उत्पन्न भएको छ सायद हाम्रा विकृत नभएका अङ्गको प्रदर्शनले उहाँहरूलाई तसल्ली हुनेछ नागरिकहरूमा अब आफ्ना विकृत नभएका सग्ला अङ्गहरू देखाउने जागरूकता देखिन्छ कोही पाखुरा सुर्कन लाग्छन् कोही छाती लाग्छन् कोही तिक् देखाउन त कोही दाँत कोही हत्केला उजाउँछन् त कोही चाक देखाउँछन् <rut corn syrup> कोही ढाड देखाउँछन् त कोही प्रजननाङ्ग सबै सबै प्रदर्शन झनै असह्य हुन्छ कोपिला मुख छोपेर रुन लाग्छिन प्रयास कहिले कोपिलालाई सम्हाल्छ कहिले शान्तिदूतको अनुहार हेर्छ ऊ पनि अधीर देखिन्छ <Session> कोपिलालाई सम्झाउँदै भन्छ हे माता हाम्रा बिजोगलाई हेरेर आफूलाई सम्हाल्नुहोस् हाम्रा नागरिकहरू हर तरहले आफ्ना क्षमताअनुसार तपाईँलाई खुसी पार्न प्रयत्नरत छन् तपाईँका विकर्षणले हामी दुःखीका आशामा कुठाराखात गर्दैछ हे माता आफूलाई सम्हाल्नुहोस् त्यसपछि प्रयास सम्झाउँछ शान्तिदूत म बुझ्दैछु नागरिकहरू हामीलाई खुसी पार्न हर प्रयत्न गर्दैछन् तर दूत एकैचोटि हामीलाई कहिले सोच्नै नसकिने असह्य तथ्यहरू हेर्नुपर्दा हामीमा वितृष्ण उत्पन्न भइरहेछ हामी झन् उल्टै तपाईँका आवश्यकताबाट टाढा हुँदैछौं कृपया यस कार्यक्रमलाई यही बन्द गर्नुहोस् यसै वखतमा नियन्त्रण कक्षबाट आकाशवाणी प्रसारित हुन्छ आकाश गुन्जायमान हुन्छ आकाशवाणीले भन्छ हे शान्तिदूत हे नागरिकगण हाम्रो परियोजनाको हितलाई ध्यानमा राख्दा यो नागरिक का अभिनन्दन कार्यक्रम यहीँ नै स्थगित गर्न नितान्त आवश्यक छ कृपया यो समारोह बन्द गर्नुहोस् नागरिकहरूमा अनुशासन देखिन्छ सबैले आज्ञा सिरोपर गर्दै स्वर गर्छन् जो आज्ञा नियन्त्रकमा हुँदै हाम्रो परियोजना सफल होस् हेर्दा हेर्दै प्रयास कोपिला र शान्तिदूतलाई एउटा पारदर्शक गुम्बजले राख्दछ सबै नागरिकहरू तिनैजनालाई नतमस्तक भएर विदा दिन्छन् गुम्बज बिस्तारै आकाशमा उड्छ कक्षमा नियन्त्रक प्रतीक्षारत देखिन्छ नियन्त्रक मानव स्वरूपको एउटा यन्त्र मानव हुन्छ उसको अगाडि दूरदर्शक मोनिटर हुन्छ जसमा प्रयास कोपिला र शान्तिदूत गुम्बज विमानबाट ओर्लेर आउँदै गरेका देखिन्छन् नियन्त्रकले आफ्नो शरीरको एउटा बटन थिच्दछ अगाडिको ढोका खोल्दछ ढोका पारी प्रयास कोपिला र शान्तिदूत उभिएका हुन्छन् नियन्त्रक उनीहरूलाई स्वागत गर्दछ भन्छ स्वागतम महान पूर्वज तीन सालमा स्वागतम मानव जातिका भविष्यका आशा केन्द्र स्वागतम हे पूर्वज एक्काइसौं शताब्दीका नागरिकहरूका तर्फबाट यो नियन्त्रक स्वागत तथा अभिवादन गर्दछ देख्दैछु नियन्त्रकको रूपमा एउटा मेसिन के मान्छेले आफ्नो सार्वभौमिकता गुमाइसकेको छ के मान्छे मेसिनको दास भइसकेको छ कुनै आश्चर्य छैन कि मान्छेहरू यान्त्रिक दुर्घटनाका शिकार भएका छन् अनि यो के नाटक किन ना मान्छेको मौलिक स्वरूपलाई पुनः स्थापना गर्नुपर्छ यो किन प्रयास र कुपिलाको यी जिज्ञासाहरूलाई उत्तर दिन्छ नियन्त्रकले महोदय रिसानी माफ होस् आज कुनै हालतमा मान्छे मेसिनको दास छैनन् तपाईँकै समय सर पनि दास छैनन् आज मान्छे नै सर्वशक्ति मान्छन् म त नियन्त्रणका रूपमा आफ्ना सूचना र योग्यताले मान्छेहरूकै सेवा गर्दैछु यो सूचना यो योग्यता सबै मानव प्रदत्त छन् मान्छेले जसरी चाह्यो त्यसरी नै म सुनियोजित कार्यरत हुँ म शासक होइन म सेवक हुँ त हप्छ पूर्वजमा उदय सही तथ्य दिउँ म पनि एउटा मेसिन नै हो हामी मान्छेद्वारा नै सुनियोजित र सी नियन्त्रित छौँ मेसिनहरू भावनामा बग्दैनन् आवेगमा आउँदैनन् मान्छेहरू जहीँ काम क्रोध लोभ माया मोह ईर्षा द्वेष जस्ता भावनाहरूमा बग्दैनन् त्यसैले महत्वपूर्ण कामहरूमा आजका मान्छे मेसिनबाटै सेवा लिन्छन् हामी मेसिनहरू मान्छेद्वारा प्रदत्त वस्तुनिष्ठ सूचनाका आधारमा कार्यरत छौं हाम्रा आफ्ना स्वार्थ इच्छा र भावावेशहरू नहुने हुँदा हाम्रा विश्लेषण निर्णय र निर्देशनलाई मान्छेहरू विश्वास गर्छन् र हाम्रा उप ठूले आस्था राख्छन् महोदय मान्छेहरूले भन्दा विश्वसनीय सेवा प्रदान गर्ने हुँदा समाजको वस्तुनिष्ठ गतिशीलताका लागि उनीहरूले सुपर कम्प्युटरलाई नियन्त्रकका रूपमा सेवारत गराएका छन् यी पूर्वज उहाँलाई मान्छेहरूको सम्मान छ यसको अर्थ उहाँको दासत्व स्वीकार्नु होइन तपाईँहरू तपाईँहरूको युगमा मेसिनलाई सर्वशक्तिमान विश्वकर्माका रूपमा जति पुज्नुहुन्थ्यो त्यतिसम्म पनि यहाँ पुजिन्न यहाँ मान्छे सर्वशक्तिमान छ मानवताको पूजा हुन्छ अहिलेसम्म प्रयास र कोपिलाले देखेका नियन्त्रक र शान्तिदूत मानिस हुने रहेछन् मेसिन रहेछन् यो सत्य बुझिसकेपछि प्रयासलाई सायद महसुस हुन्छ कि उनीहरूमाथि उसले अपमान गरिरहेको छ भन्छ माफ गर्नुहोला नियन्त्रकमा हुँदै मेरो उद्देश्य तपाईँको निराधार गर्नु थिएन फेरि नियन्त्रक भन्छ पूर्वजमा हुँदै तपाईँ भावनामा बग्दै हुनुहुन्छ विश्वस्त हुनुहोस् तपाईँको विचितता पश्चाताप घृणा वा प्रेमको मलाई कुनै अर्थ लाग्दैन त्यसकारण दुःखी नहुनुहोस् यी पूर्वजमा हुँदै तपाईँहरूलाई बलपूर्वक यहाँ ल्याइएको छ त्यसका लागि हामी एकतिसौँ शताब्दीमा क्षमा प्रार्थी छौँ यस शताब्दीको बिजो केर हामीलाई क्षमा गर्नु नै हुनेछ यही पूर्वज हामीले तपाईँहरूबाट ठुलै आशा राखेका छौँ मानव जातिको कल्याण होस् नियन्त्रक महोदय आज के देख्नु पर्यो मान्छेको यो स्थिति कस्तो स्थिति हो महामयम यो त एउटा मुक्तिको स्थिति हो एउटा डरलाग्दो दुस्वप्नबाट मान्छे जातिले मुक्ति पाएको छ प्रयास सोध्छ त्यो कस्तो दुस्वप्न थियो यस्तो कुरूप मुक्ति पाउनुभन्दा सायद त्यो दुस्वप्न राम्रो थियो बंद जाने समय का आपने दुस्वना जुन हदमा प्रगति में मंगति उसका विफलता और समस्या हद हदमा जटिल होने गे जी आदिम थे तीन सरल जटिलता को भोग करते थे गुफा में होता मन का भेल बाढ़ी भूकंप ज्वालामुखी जटिल घटना थे जहां को युग रोग व्यथा मृत्यु होने हामीलाई यो आइपरेको समस्या पनि त्यति नै मात्र जटिल हो जति तपाईँको युगमा मृत्यु हुने गरेको छ र जसरी हामीले मृत्युबाट विजय पाएका छौं कुनै दिन यस समस्याबाट पनि विजयी पाउनेछौं भन्ने आशा राखेका छौं तपाईको युगले निकै प्रगति गरेको छ मृत्यु नै अब जटिल समस्या रहेन तपाईँहरूलाई तर धिकार छ त्यो अमरत्वलाई पनि जसले यस्तो विकृत जिन्दगी प्रदान गरेको छ यसरी इनाम जिन्दगी आजका मान्छेले भोगेका छैनन् नियन्त्रक भन्छ मान्नुहोस् आजको मान्छे तपाईँभन्दा स्वस्थ शरीर र मानसिकताका साथ बाँचेका छन् प्रयास फेरि भन्छ त्यस्तो स्वस्थ शरीरलाई आफ्नो मौलिक स्वरूपको प्रतिपादन गर्न किन हाम्रो अस्वस्थ शरीर चाहियो त नियन्त्रक उत्तर दिन्छ मान्छे जातिको प्रवृत्ति नै हो यो ऊ सधैँ केही नयाँ हासिल गर्न चाहन्छ उनीहरूको नयाँ खोज पुरानो स्वरूपको प्राप्ति भएको छ महामहिम हेर्दा यो पुनरावृत्ति भएको देखिन्छ तर त्यही प्रघटना दोहोरिएको होइन हरेक दृष्टिकोणले पूर्व आवृत्तिबाट यो फरक छ पानी समुद्रबाटै बाफिएर फेरि समुद्रमै आइपुग्छ तर त्यो सोही पानी हुँदैन त्यो पानीमा परिष्कारहरू आएका हुन्छन् मूल प्रवृत्तिर आमोख भएका हुन्छन् तिमीले बुझ्यौ मान्छे भन्ने जातिको प्रगतिको इतिहास यतिसम्म कसरी आइपुग्यो यो बारे मात्र सुनेर देखेर र त्यसमा व्यर्थको छलफल गरेर के तिमी आफ्नो समयलाई निर्क व्यतीत गर्ने छैनौ नियन्त्रकले धेरैपल्ट भन्नुभएको छ मान्छेहरूको अग्रामी प्रयत्नको दौरानमा दुर्घटना भएको थियो त्यसबारे सोध्यौ त्यो के थियो र कसरी थियो व्यर्थका कारणहरू हुन सक्छन् मैले खाँचो लिइन को यहाँ हामीले बस्नु नै कहाँ छ र यस युगका विसङ्गतिहरूबारे खाँचो लियौमा तिमी कति रूखो पारामा छौ। मान्छे भएको नाताले तिमीमा यो परिणतिको कारण बुझ्ने संवेदनशीलता हुनुपर्ने हो होइन भने कमसे कम, कम खस्ने व्यक्तिले त्यहाँबाट निस्कने प्रयत्न पनि वस्तुस्थितिको अध्ययन गर्नुपर्ने हो कार्य र कारणको सम्बन्ध बुझ्नुपर्ने हो तिमी मूर्ख छौ प्रयास आफ्नो मुक्तिका लागि म तिमीमाथि निर्भर थिए यस्तो लाग्छ यो युग र यस परिस्थितिमा मुढेबलले काम नदिने हुँदा प्रयास र कोपिला नयाँ संसारमा नयाँ किसिमका वार्तालाप गरिरहेका छन् उनीहरूलाई पनि सबै चिज जिज्ञासापूर्ण लागिरहेछ त्यहाँ प्रयास भन्छ कोपिला तिमी नारी हौ नारीमा स्वाभाविक कोमलता हुन्छ त्यो कोमलताका कारण तिमीमा कारणहरू जान्ने जिज्ञासा जागेको छ यो भ्रममा नपर तिमीमा क्षमता भएर कारणहरू जान्ने जिज्ञासा जागेको छ प्रयास तिमी म माथि बिना कारण भाले बाँच्ने प्रयत्न गर्दैछौ मलाई पोथी बासेको भन्ने आरोप लगाउँदैनौ भने, भने यो सोच कि म अबदेखि तिम्रो नेतृत्व स्वीकार्ने स्थितिमा छैनौ त्यो दुष्प्रयास पनि गरिहालको पिला म यहाँ तिमीसँग छु यस युगका कुरूपताबाट त्रसित भएर बारम्बार मेरो अँगालोको उपयोग गरिसकेकी छौ अझ तिमीमा त्यत्रो घमण्ड बाँकी छ भने त्यो पनि सही नेतृत्व तिमी नै सम्हाल किसिमले स्थिति बिग्रिएको महसुस हुन्छ सायद उनीहरूले बाँचेको परिवेश र त्यो नयाँ परिवेश फरक भएको हुनाले होला उनीहरूको सोच पनि फरक छ प्रयासर कोपिला बिस्तारै बहस गर्दैछन् नेतृत्व सम्हाल्नको लागि प्रयासले चुनौती दिएको छ कोपिलालाई कोपिला भन्छन् को मैले नेता हुन खोजिरहेकी होइन आफ्नो भ्रमबाट अलग हुन खोजेकी हुन हैकम जनाउँदै बार थिएन मेरो सोचाइ यही थियो कि शरीर र मानसिकताकै हिसाबमा म तिमी भन्दा सक्षम छु प्रयास भड्खारोबाट हामीलाई निकाल्ने मेरो उत्तरदायित्व यदि तिमी मेरो रणनीतिबाट सन्तुष्ट छैनौ भने आफ्नो रणनीतिलाई अजमाएर हेरिहाल कोपिला अघिदेखि साथैमा रहेर प्रयास र कोपिलाको विवाद सुनिरहेको उनीहरूका जिज्ञासालाई ध्यान दिएर सुनिरहेको नियन्त्रक अब बोल्छ यी पूर्वजमा उदय दृष्टता माफ होस् यदि चाहनुहुन्छ भने म एकैसाथ दुवैजनाका जिज्ञासाहरूलाई सन्तुष्टि दिन सक्षम छु त्यसपछि प्रयास भन्छ नियंत्रक महोदय हाम्रो विवादमा व्यतीत नहुनुहोस् कोपिलाका जिज्ञासालाई समाधान गरिदिनु भए हुन्छ नियन्त्रक महोदय मा मानव जातिको यो दुरास्ताको कारण के थियो सविस्तार भनिदिनु भए राम्रो अब नियन्त्रक बोल्छ महोदय म दृश्य प्रक्षेपणद्वारा पूर्व घटनाहरूलाई तीन आयामी चित्रमा हुबहु दोहोऱ्याउन सक्छु यदि तपाईँ त्यही घटनालाई प्रत्यक्ष अनुभूत गर्न चाहनुहुन्छ चा भने तपाईँलाई नै त्यही समय र स्थानमा प्रक्षेपित गर्न पनि हाम्रो प्रविधि सक्षम हुन्छ नियन्त्रक महोदय म आफू त्यहाँ जान्न यहाँबाट हेर्न सकिने जति देखाउन सकिने भए त्यो घटनादेखि सविस्तार देखाउनुहोस् महोदय सबै घटना लामै क्रमसँग आबद्ध छन् त्यसकारण एउटा घटनाबाट सुरु गर्नु भनेको अज्ञात बिन्दुबाट सुरु गर्नुहुनपर्छ त्यसकारण हि युगमा त पहिले केही भूमिका पेश गर्छु सुन्नुहोस् आजभन्दा पाँच सय वर्ष अगाडि तपाईँको समयले निरन्तरता दिँदै आएका मानव वंशले पृथ्वीलाई यतिसम्म ढाक्यो कि पृथ्वीमा भएका स्रोत र साधनले धान्न नसक्ने भयो केही वर्ग तिन्न सक्षम थिए र उनीहरू बाँकी जनसङ्ख्यालाई शोषण गर्न पछि पर्दैन थिए यसो हुँदा एकअर्का बीच लडाईँ भयो त्यस लडाईँमा आणविक हतियारको प्रयोग हुन गयो त्यसले गर्दा समस्त पृथ्वी नै एकपल्ट आणविक दाहको चपेटामा परेर सृष्टिको नाश भयो नियन्त्रक कुनै प्रकारले त्यसवखत एक जोडी मानव बाँच्न पुगेछन् र उनीहरूबाट संसारमा फेरि मानव जातिको वंश कायम भयो हे माता आणविक विकिरणद्वारा मानव वंश नाश भए पनि अन्य भौतिक साधनहरू धेरै नष्ट भएनन् यसो हुँदा मानव जातिले आफ्नो सांस्कृतिक इतिहास गुफायुगबाटै शुरू गर्न परेर धेरै ज्ञान ती वंश प्रवर्धकमा थिए र पृथ्वीमा उपलब्ध ज्ञान विज्ञान र प्रविधिका लागि स्रोत र साधनको जोहो गरेर पनि भावी सम्वर्धनका लागि उनले ठूलो योगदान दिए हेमहोद पाँच सय वर्षको इतिहासमा मान्छेले धेरै प्रगति गर्यो तर जनसंख्या वृद्धिका परिणतिबाट तर्सेर उनीहरू यस समस्यातर्फ सचेत पनि रहे उनीहरूले यता पाँच सय वर्षसम्म कम्युनमा अटाउने र नियन्त्रण गर्ने सम्मको संख्यालाई कायम गर्दै ल्याए नियन्त्रकले बोलिरहँदा प्रयासको मुखमा पलक हेरिरहन्छ कोपिलाको लागि नियन्त्रकले दिएको उत्तर अझ अगाडि यसरी भन्छ हिमाहोदया समाजको सबै अङ्ग सुनियोजित ढङ्गले चल्दै थियो तर एक समयमा आएर स्त्री र पुरुषबीचको सम्बन्ध अति कटु भएर गयो पुरुष, पुरुष आफ्नो शारीरिक बलका का कारण आफूलाई स्त्रीभन्दा शक्तिशाली मान्न लागे र स्त्री पनि शारीरिक बल कम भएका आधारमा मात्र पुरुष जातिको अधीन स्वीकार नगर्ने भए यी पूर्वज स्त्री पुरूषको यस कटु सम्बन्धका कारण स्त्री जातिले मैलावादको नारा दिन लागे पुरूष हीन समाज विकासको कल्पना उनीहरूको प्रमुख आदर्श बन्यो कालान्तरमा स्त्री जातिले आफ्नै शरीरमा हर्मोनका उपचारहरू गरेर महिला पनि पुरूष बन्न सक्षम भए तर पुरूष बनेर उनीहरूले महिलापनलाई अवेलना गर्न चाहेनन् र शरीरमा दुवै लिङ्गहरू स्थापना गरेर दुई बन्ने भए जन्मले स्त्री भएका मान्छेहरू पछि दुईलिङ्गी बनेर एकअर्कासँग विवाह समेत गर्ने भए र पुरुष विनै छोराछोरी समेत जन्माएर पारिवारिक जीवन व्यतीत गर्न लागे यसो हुँदा समाजमा स्त्री जातिको कमी हुन गयो र पुरुषहरूले जोडी पाउन छाडे अन्ततः पुरुषहरू पनि हर्मनको उपचार गरेर दुईलिङ्गी संस्कृतिमा दाखिल हुन लागे मानव इतिहासमा दुईलिङ्गी संस्कृति एउटा आदर्श बनेर गयो अहिले तपाईँले रहेको बाचन, डाक्टर कविताराम श्रेष्ठको उपन्यास अतृप्त गर्भाधानको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला प्रष्ट विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रोत सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय कालीकोटको रेडियो नयाँ कर्णाली जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश बैतडीको रेडियो सनशेर दार्चुलाको नयाँ नेपाल एफएम दार्चुला एफएम र रेडियो मल्लिर्जुन सुर्खेतको बुलबुले एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम कैलालीको रेडियो अप्पी दैलेखको ध्रुवतारा एफएम जाजरकोटको रेडियो हाम्रो पाइला अछामको रेडियो रामा रोशन सल्यानको रेडियो राप्ती बाँकेको रेडियो कोवलपुर नेपालगञ्जको रेडियो बागेश्वरी कपीरवस्तुको रेडियो बुद्धा आवाज गुलमी को रेडियो रेसुंगा बुटबल को रेडियो रिपब्लिक दांग को रेडियो मध्यपश्चिम रेडियो प्रकृति एफएम र नया युगएफएम श्रुति सम्बेक सुन्द्रीय रेडियो भानुभक्त रेडियो ढोरबाराही रेडियो बंदीपुर रट रे एफएम रेडियो प्यूठान बागलूंग रेडियो शार्थी एफएम रल्कोट एफएम गोर्खा को एफएम पोखरा रेडियो तरंग पाल् को पश्चिमांचल एफएम रेडियो रामपुर रूकोम रेडियो सीस्ने फलेवास रेडियो पर्वत चितवन रेडियो अर्पण रेडियो त्रिवेणी रेडियो चितवन वृति संवेक सुनी रह मकवानपुर को हेटौड़ा एफएम काब्रे धोलीखिल को रेडियो शेफ नुआकोट को रेडियो त्रिशुली रेडियो जाल्प दोलखाजीरी रेडियो हिमाली रामेप रेडियो तीनलाल रौतहट को एफएम सर्लाही रेडियो एकता मुक्तेश्वर एफएम रुकडुकी एफएम खोटांग हलेसी एफएम रेडियो बर्दीवास जनकपुर एफएम भोजपुर रेडियो चोमलुमा एफएम रेडियो तेरथूम उदयपुर रेडियो त्रियगा सोलखुम्बू शिखर एफएम दरान विजयपुर एफएम मोरंग रेडियो सुनाखारी विराटनगर रेडियो पूर्वेली आवाज झापा को एफएम मेचीट्योच एफएम रेडियो तापलेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज डाक्टर कविता राम श्रेष्ठको विज्ञान नाट्योपन्यास अतृप्त गर्भाधानको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौला प्रयास एकापसमा विवाद गर्दै थिए नियन्त्रक सम्झाउँदैछ हे महोदय समाजको सबै अङ्ग सुनियोजित ढङ्गले चल्दै थियो तर एक समयमा आएर स्त्री र पुरुषबीचको सम्बन्ध अति कटु भएर गयो पुरुष आफ्नो शारीरिक बलका का कारण आफूलाई स्त्रीभन्दा शक्तिशाली मान्न लागे र स्त्री पनि शारीरिक बल कम भएको आधारमा मात्र पुरूष जातिको अधीन स्वीकार नगर्ने भए हे पूर्वज स्त्री पुरूषको यस कटु सम्बन्धका कारण स्त्री जातिले मैलावादको नारा दिन लागे पुरुषहीन समाज विकासको कल्पना उनीहरूको प्रमुख आदर्श बन्यो कालान्तरमा स्त्री जातिले आफ्नै शरीरमा हर्मोनका उपचारहरू गरेर महिला पनि पुरुष बन्न सक्षम भए तर पुरुष बनेर उनीहरूले मैला पढ्न अवहेलना गर्न चाहेनन् र शरीरमा दुवै लिङ्गहरू स्थापना गरेर दुईलिङ्गी बन्ने भए जन्मले स्त्री भएका मान्छेहरू पछि दुईलिङ्गी बनेर एकअर्कासँग विवाहसमेत गर्ने भए र पुरुष विनै छोराछोरी समेत, छोरा समेत जन्माएर पारिवारिक जीवन व्यतीत गर्न लागे यसो हुँदा समाजमा स्त्री जातिको कमी हुन गयो र पुरूषहरूले जोडी पाउन छाडे अन्ततः पुरूषहरू पनि हर्मोनको उपचार गरेर दुईलिङ्गी संस्कृतिमा दाखिल हुन लागे मानव जातिकै इतिहासमा दुई लिङ्गी संस्कृति एउटा आदर्श बनेर गयो नियन्त्रक अचम्मको कुरा सुनाउनु भयो के स्त्री जाति दुई लिङ्गी बनेर बच्चाका बाबु पनि हुन सक्ने भए भए महोदय स्त्री बाबु र पुरुष आमा पनि हुन सक्ने भए स्त्रीमा शरीरमा दुवै लिङ्ग स्थापना भएपछि उनीहरू स्त्री आ पुरुष रहँदै रहेनन् दुई भए उनीहरूको समागम हुँदा दुवै दुई जोडी लिङ्गहरूको एकसाथ समागम हुन्थ्यो यी दुईलिङ्गीहरूको समागमपछि कसले गर्व बोक्थ्यो भन्ने कुराको टुङ्गो डिम्बको परिपक्वतामा भर पर्थ्यो कुनै कुनै बेला त दुवैले एकैचोटि गर्व बोक्थे यस संस्कृतिमा पेट बोकेर बच्चा पाउने चाहिँ आमा र वीरेदाता चाहिँ बाबु मानिन्थ्यो अर्थात् एउटै व्यक्ति कहिले बाबु बन्थ्यो भने कहिले आमा कोपिलाई आश्चर्य लाग्छ नियन्त्रकको कुरा सुनेर उनी जिज्ञासा राख्छन् नियन्त्रकसँग हे नियन्त्रक महोदय के तपाईँ त्यस समाजको एउटा झलक देखाउन सक्नुहुन्छ महान पूर्वज सक्छु विशेष त्यस समाजको त्यो घटना देखाउँछु जहाँ सर्वप्रथम त्यस समाजको विरोधमा आवाज निस्केको थियो र जहाँबाट मान्छे जातिको यान्त्रिक दासत्वबाट मुक्तिको प्रसङ्ग शुरू भएको थियो नियन्त्रक दृश्य प्रसारण गर्नका लागि यताउतिका स्विचहरू थिच्न लाग्छ प्रयास र नियन्त्रक त्यहीँ छन् नियन्त्रकले कोपिलाको जिज्ञासा पूरा गर्नको लागि दृश्य प्रसारण गरेपछि एउटा दृश्य देखापर्छ तीनवटा बच्चाहरू लिएर एउटा दुलिङ्गी खेलौना पसलमा आउँछ हेर्नुहोस् न केटाकेटीहरू स्पेस साइकल चाहियो भन्छन् अलिक कम पार भएको साइकल पाइन्न शक्तिशाली पर्दैन अन्तरिक्षमा हराउनलाई यस्तो लडियो भने त हजारौं प्रकाश वर्ष टाढा पुगिन्छ थाहा छ ग्राहकले भन्छ डराउनु पर्दैन हजुर अहिले एकदमै अल्ट्रा मोडर्न साइकल आएको छ यसलाई हाम्रो सौर्य मण्डलभन्दा बाहिर नजाने गरी प्रोग्राम गर्न सकिन्छ यसको स्पेस मा पनि त्यस्तै प्रोग्राम गर्न सकिन्छ केही गरी लडियो भने पनि यही सौर्यमण्डलकै परिदिनभित्र रहन्छ लडेर रहन कहाँ कता पुग्ने भने मोनिटरबाट सजिलै पत्ता लगाउन सकिन्छ दोकानेको यो प्रश्न सुनिसकेपछि बच्चा छक्क पर्छ र भन्छ मम्मी हामीलाई त्यही साइकल किनिदिनुपर्छ म नेप्सियो प्लेटोसम्म घुम्न जान्छु त्यो साइकल चढेर हो मम्मी म मा पनि जुपिटर र स्याटन हेर्न जान्छु हो ड्याडी म मा चाहिँ मार्स हेर्न जान्छु चन्द्रमामा बालुवा खेल्न जान्छु उसका बच्चाहरू देखिसकेपछि ग्राहकलाई खुसी पारेर पनि सायद दोकानी भन्छ कति राम्रा बच्चाहरू छन् तपाईँ दुईलिङ्गी हुनुहुँदो रहेछ होइन हो कसरी थाहा पाउनुभयो कसरी थाहा नपाउने सबै दुई लिङ्गी नै हुन्छन् आजकल त्यसमा पनि दुई बच्चाले तपाईँलाई मम्मी भनेर सम्बोधन गरे र एउटाले चाहिँ ड्याडी तपाईँ चाहिँ कुन लिङ्गी म पनि दुई हुँ कि तपाईँ आफ्ना बच्चाहरूलाई पनि दुई बनाउने पक्षमा हुनुहुन्छ ग्राहक भन्छ म चाहन्छु उनीहरू पनि दुई लिङ्गे तर यो कुरा उनीहरूमै छाड्छु आफ्नै अनुभूतिले निर्णय लिन्छन् सम्मको सम्वाद भइरहेको छ प्रयास र कोपिला छक्क परेर रे हेरिरहेका छन् त्यही दृश्यमा ग्राहक र बच्चाहरू हेरिसकेपछि दोकाने फेरि उनीहरूलाई सल्लाह दिन खोज्छ मेरो सल्लाह मान्नुहुन्छ भने मा यो निर्णय तपाईँले नै लिनुपर्छ विशेष भाले दातिमा आफ्नो प्रभुत्व कायम राख्ने प्रवृत्ति निकै डह्रो हुन्छ तपाईँका भाले बच्चाहरूलाई पछि गएर समाजको यस डिलिङ्गे प्रवृत्तिसँग अभियोजन गर्न गाह्रो पर्नेछ यी मध्ये भाले छन् कि छैनन् यो ठुलो चाहिँ भाले नै हो यसमा तपाईँले भने चाहिँ भाले प्रवृत्ति निकै खरो देखिन्छ त्यसको विपरीत यी पोथी बच्चाहरू हेर्नुहोस् न अहिलेदेखि नै दुईलिङ्गीतर्फ लागेका छन् भनिहाले भालेलाई गाह्रो पर्छ पोतीहरू सबै दुई लिङ्गी बन्छन् भालेलाई कहाँबाट जोडी पाउनु हाम्रै पालामा कत्रो मुस्किल भयो र यी आफूलाई पनि दुईलिङ्गी बन्नु पर्यो हो कि होइन जस्तो लाग्ने यो संवाद प्रयास र कोपिला अझ आश्चर्यचकित भन्दै हेर्छन् दृश्य अगाडि बढ्दै गइरहेको छ ग्राहक पनि छ ए तपाईँ जन्मले पहिले भाले हुनुहुन्थ्यो त्यसैले त भालेको मर्म बुझ्नुहुँदो रहेछ दुईलिङ्गी हुन करै पऱ्यो जस्तो छ नि तपाईँलाई के भन्नु एउटै पोथीसँग लप पऱ्यो उनी दुईलिङ्गिकै पक्षधार थिइन् म दुईलिङ्गी नभएसम्म बिहे नै नगर्ने भन्न लागिन् हेर्नुहोस् न आफूमा भालेको अधिन्यायवादी प्रवृत्ति छँदै थियो उनलाई नै हासिल गर्नका लागि पनि दुई लिङ्गी नै भए अहिले आएर चोक्टा खाना गएकी बुढी झोलमै डुबेर मरि जै भयो कहाँ भाले भएर उनलाई बिहा गर्ने दुईलिङ्गी भएको दुईवटा बच्चाहरू कि आमा पो हुनु पुगे मलाई यस परिस्थितिसँग अभियोजन गर्न साह्रै गाह्रो पर्यो मेरा बा आमाले पहिले नै मलाई दुई बनाएका भए त्यही संस्कार मेरो दिमागमा विकसित हुने थियो मलाई यो कष्ट हुने थिएन बुझ्नुभयो मेरा दुवै बच्चाहरूलाई मेरो दुईलिङ्गीको हार्मोन दिन लागिसकेको छु मेरा भाले बच्चाहरू पनि त्यही संस्कारमा प्रवृत्त हुनेछन् उनीहरूलाई मलाई जस्तो गाह्रो पर्ने छैन तपाईँ पनि यिनीहरूलाई अहिलेदेखि नै हार्मोन दिन थाल्नुहोस् यही बुद्धिमानी हुनेछ दोकानको कुरा सुनिसकेपछि ग्राहक भन्छ माफ गर्नुहोला म त्यसरी सोच्दिनँ उनीहरूको स्वतन्त्रताको म हनन गर्दिनँ अर्काका लागि निर्णय गर्नु त सिर्फ पालै हो म त्यस पक्षमा छैन तपाईँ जन्मले पोती हुनुहुन्थ्यो कि कसो तपाईँको सोच्ने प्रणालीमा प्रशस्त पोथीपन देखिन्छ नि तपाईँ पोथीप्रणको प्रश्न उठाएर अझै भाले हुने प्रयास गरिदिनुहुन्छ दुईलिङ्गी भइसकेर पनि अझ दुई दुईवटा बच्चा कि आमा भइसकेर पनि तपाईँको घैँटोमा घाम लागेको छैन रिसाइ हाल्नुभयो कि कसो सायद मैले गलत शब्द प्रयोग गरे माफ गर्नुहोला ग्राहक दोकानेसँग भन्छ तपाईँ दुईलिङ्गी भएर पनि लिङ्गवेदी संस्कार बोक्नु हुँदो रहेछ दुई जीवन मलाई समाजले थोप्रेको हो म भन्छु दुई लिङ्गीवाद समानतावाद होइन यो एउटा पोथीवाद हो पोथीहरूबाट आफ्ना हितमा प्रवर्तन भएका एउटा वाद बुझ्नुभयो यसमा प्रखर लिङ्गभेद छ त्यसरी गाली नगर्नुहोस् न म र मेरो प्रेमीका दुईलिङ्गीहरूभन्दा पहिले नै लिङ्गभेद भन्दा माथि उठिसकेका थियौँ हामीले कहिले बालेपोथी भएर प्रेम गरेनौँ एउटा प्रेमीले अर्को प्रेमीलाई गर्ने माया गर्यो ग्राहक र दोकानेको संवाद चलि नै रहेको छ ग्राहक सम्झाउन खोज्छ दोकानेलाई तर दोकाने लिङ्गभेदको विषयमा सम्झौता गर्ने तयार छैन पहिले नै लिङ्गवेदबाट माथि उठेका जोडीले लिङ्गवेद मेटाउन किन दुईलिङ्ग हुनु पर्यो स्वाभाविक शरीरका साथ स्वाभाविक यौन किन भोग्नु भएन त्यसपछि ग्राहक भन्छ बच्चा काट्नका लागि गर्भाधार र प्रसव वेदनालाई सहभागीमा ल्याउन यही त भयो कि पोतिहरू भालेलाई पेट बोकाएर मात्र लिङ्गभेद मेटिन्छ भन्ने सोच्छन्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 मैले तल धरेर कुरा गरेको होइन म हाम्रो कुराको विषयलाई वास्तविकतामा उडाल्न मात्र खोज्दैछु मलाई लाग्छ गर्भधारण र प्रसवेदना पोथीको भागमा मात्र परेको हुनाले बालेलाई पनि ती समस्याहरुमा हुम्नु उचित र स्वाभाविक समाधान होइन पोथीलाई नै ती समस्याहरूबाट उतारेर पनि पोथीका स्वाभाविक समस्याको स्वाभाविक हल हुन सक्छ विज्ञानले त्यो सम्भव बनाएको छ कसैले किन गर्भधारण गर्नु पर्यो लेबोरेटोरीमा बच्चा पैदा भइरहेको यस जमानामा भाले र पोथीको गर्वमा किन चिट्ठा हानेर दुःख झेलिराख्ने यो पोथीहरूको विकृत आग्रह हो उनीहरू भालेलाई सजाय दिने विकृत आग्रहमा आफू पनि समस्वरूप दुःख झेल्दैछन् यो त परपीडक आग्रह हो यसरी ग्राहक र दोकानै बीच विवाद श्रुति सम्बेकमा यतिन्जेल तपाईँ डाक्टर कविताराम श्रेष्ठको विज्ञान नाट्य उपन्यास अतृप्त गर्भाधानको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनमा तपाईँले सुन्नुभएको महिला आवाज रुसा दाहालको हो अर्को सातासम्मका लागि हामी विदा हुँदैछौँ अर्को साता अतृप्त गर्भाधानको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे बुलबुल विदा चाहन्छौ शुभरात्रि